बाढ़ी पहिरोको जोखिम टार्ने गरी तयारी गर्न सरकारलाई निर्देशन नेपाल भारत प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौँमा शुरू भारत विभिन्न वाहनामा पञ्चेश्वर जलविद्युत परियोजना टार्दै महाकाली पुल गरिए आवागमन बन्द आज साँझदेखि मात्रै खुल्ने भारतमा आतंकवादीको हमला खतरा युरोपमा जस्तै हमला गर्न अलकायदाको निर्देशन र बेलायतमा हुने अभ्यास भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा फुटबलर मेची पुन राष्ट्रिय टिममा फर्किने प्रभावकारीको बयानब्बे दशमलव दुई मेगा प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी संसदको राज्य व्यवस्था समितिले मनसून शुरू भएसँगै बाढ़ी पहिरोको जोखिम बढ़ेकाले त्यसको सम्पूर्ण तयारी गर्न सरकारलाई निर्देशन दिएको छ समितिले उप एवं रक्षा मन्त्री भीम रावल गृह मन्त्री शक्ति बस्नेत गृह र रक्षा मन्त्रालयका सचिव प्रधान सेनापति सशस्त्र र नेपाल प्रहरीका प्रमुख नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूलाई बोलाएर छलफल गर्दै यस्तो निर्देशन दिएको हो बैठकले बाढ़ी तथा पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतना अप्नाउन सुरक्षा निकायलाई चाहिने आवश्यक बजेट व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो त्यस्तै ते सरोकारवाला सबै निकाय बीच समन्वय गर्ने एउटा समिति बनाएर काम गर्न पनि समितिले भनेको छ सा। शोक्रममा सांसदहरूले बाढ़ी पहिरो गइसकेपछि मात्र दौड़ादौड़ गर्नुभन्दा पहिले नै त्यसप्रति सचेत बन्न र मौसमको पूर्वानुमान गर्न गरी तयारी थाल्न सरकारलाई आग्रह गरेको छ उनीहरूले काठमाण्डुबाट हेलिकप्टर ज्यादा ठूलो क्षति भइसक्ने भन्दै पश्चिममा एउटा र पूर्वमा एउटा हेलिकप्टर तयारी अवस्थामा राख्न माग गरेका थिए बाढी पहिरो प्रभावित क्षेत्रमा समयमै पुर्याउन सकिने गरी खाद्यान्न तिरपाल लगायतका अत्यावश्यकीय सामग्रीहरूको व्यवस्था गर्न पनि सांसदहरूले माग गरेका छन् नेपाल भारत प्रबुद्ध समूह इमेन्टन इमे, पर्सर्च ग्रुपको पहिलो बैठक का आजबाट काठमाडौँमा शुरू हुँदैछ बैठकमा सन् उन्नाइस सय पचासको नेपाल भारत शान्ति तथा मन्त्री सन्धि लगायतका द्विपक्षीय सन्धि सम्झौता पुनरावलोकन अधाउधिक र आवश्यक परे खारेजसम्म गर्न दुवै देशका सरकारवालालाई सुझाव दिन दुवै देशका तर्फबाट यो समूह गठन गरिएको हो नेपालका नेताहरूले बारम्बार उठाइरहने उन्नाइस को सन्धि संशोधन गर्न चाहेको भए नेपालले ल्याउने प्रस्तावमा छलफल गर्न तयार एवं खुल्ला रहेको बैठक अगा अगावै भारतले पछिल्ले जनाएको छ तर नेपालका तर्फबाट भने यसमा खास तयारी भएको देखिन्न भारतले भने सन्धि सम्झौता संशोधनका लागि प्रस्ताव नल्याउने संकेत गरेको कुछ जनाएको छ यस समूहमा नेपालका तर्फबाट पूर्व मन्त्री आचार्य पूर्व राजदूत डाक्टर भेशबहादुर थापा पूर्व सचिव सूर्यनाथ उपाध्याय सांसद राजन भट्टराई सदस्य रहेका छन् भारतका तर्फबाट भने भारतीय जनता पार्टीका नेता भगत सिंह कोसियारी पूर्व राजदूत जयन्त प्रसाद प्रा प्राध्यापकद्वय महेन्द्र लामा र भुवन उप्रेती रहेका छन् आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको द्विपक्षीय सम्झौता बमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अगाडि बढ़ाउने सम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्ने लगायत सम्झौता भएको थियो व्यवस्था विकास संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आजको बैठकमा आपूर्ति मन्त्री गणेशमान उनले आफूहरूले कार्यदल गठन गरी चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सम्बन्धी प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिएका छन् उनले सो प्रतिवेदनमा कर र बारे स्पष्ट हुन बाँकी रहेकाले कूटनीतिक संयन्त्रबाट छलफल हुने बताएका छन् सरकारले इन्धनमा भारतसँगको एकाधिकार कायम नराखी चीनसँग कुल मागेको कु त्यातीस प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति गर्ने योजना बनाएको छ पञ्चेश्वर विकास प्राधिकरण पीडिएको गवर्निङ बैठक छलफल अनेको वाहना देखाउँदै दे आएको भारतीय पक्षले यसपालि पनि उही प्रवृत्ति दोहोर्याएको छ भारतीय जल श्रोत सचिव शशि शेखर कार्य व्यस्तता देखाउँदै दे आउन नमानेपछि सोमबार पोखरामा हुने तय गरिएको गवर्निंग बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिव जलस्रोत सचिवले बैठकको अध्यक्षता गर्ने पीडिएममा प्रावधान छ भारतीय पक्षले सचिवको ठाउँमा अतिरिक्त सचिवलाई जिम्मेवारी दिएर पठाएपछि रद्द गरिने भएको नेपालका तर्फबाट बैठकमा सहभागी हुन गएका एक सदस्यले पोखराबाट जानकारी दिएका छन् सचिव तहको पूर्ण बैठक नहुने भयो तर अतिरिक्त सचिवको उपस्थितिमा केही छलफल हुन सक्छ ती सदस्यले भने सचिव तहको बैठकमा अतिरिक्त सचिव आएपछि एक त प्रोटोकल मिलियन अर्को उच्च तहमान हुने निर्णय हुन सक्दैन त्यसैले बैठक सार्ने भएको छ सा। गभर्निङ बडीको तेस्रो बैठक पनि भारतकै कारण दुई पटक सरेको थियो दुई हजार बहत्तर पु गते र आठ गति काठमाडौँमा हुने भनेको तेस्रो बैठक त्यति ते बेला भारतीय जलस्रोत सचिव प्रधानमन्त्री नरेन्द्र मोदीसँग अस्ट्रेलिया जानुपर्ने भन्दै माघ बीस र एक्काइस गतिका लागि तो तोकिएको थियो तर यो मिति पनि सरेर बैठक फागुनमा पुर्याएको थियो पञ्चेश्वर बहुद्देश्य योजना निर्माणमा भारतकै चासो नभएकाले बैठक सार्न लागेको मन्त्रालयका अधिकारीको तर्क छ महाकाली पुलमा चौबिस घण्टाका लागि भारतीय पछिले आवात जावत बन्द गरेपछि आज साँझ मात्रै पुलमा आवाज गर्न पाइने भएको छ भारतीय जानकारी गराए अनुसार पुल मरमत गर्नुपर्ने भएकाले आज साँझ सात बजेदेखि मात्रै पुल सञ्चालनमा आउनेछ पुल बन्द गरेको विषयमा भारतीय पछिले पठाएको पत्र हिजो बेलुका प्राप्त भएको कञ्चनपुरका प्रमुख जिल्लाधिकारी मनोहर प्रसाद खनाले जानकारी दिनुभयो चौबिस घण्टाभित्र भारत जानुपर्ने व्यक्तिहरूले झुलिङ्गे वा टनकपुरको बाटो भएर जानुपर्ने प्रहरीले जनाएको छ बाहिरका खबर अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाले भारतमा हमला गर्न आफ्ना लडाकुलाई निर्देशन दिएको छ युरोपमा जस्तै हमला भारतमा गर्न लडाकुहरूलाई अल कायदाले निर्देशन दिएको बताएको छ टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार अल कायदाले भारतीय उप महाद्वीपका पर... प्रमुख असीम अमरले सन्देश जारी गर्दै भारतमा हमला गर्न आह्वान गरेका हुन् उनले समूहगत रूपमा नभए व्यक्तिगत रूपमा हमला गर्न पनि आह्वान गरेका छन् असीम अमर सन् दुई हजार चौधमा अलकायदाको भारतीय उपमहादि प्रमुख बनेका हुन् उनी भारतकै उत्तर प्रदेश निवासी रहेको बताइन्छ यसैबीच ढाकामा भएको आतंकवादी हमलापछि भारतको पश्चिम बंगाल उच्च रक्षा सतर्कता अपनाइएको छ यसले पश्चिम बंगला र असमनलाई निशाना बनाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको भारतीय अधिकारीहरूको भनाइ छ साउदी <्णाविका> अरबको जेद्दा शहरमा अमेरिकी कन्सुलेटमा आक्रमण गर्न गएका शंकास्पद आत्मघाती आक्रमणकारीको विस्फोटक पदार्थ पड्किएर मृत्यु भएको छ कन्सुलेटमा आक्रमण गर्नु नै आक्रमणकारीलाई सुरक्षाकर्मीले पहिचान गरेपछि उनले बोकेको विस्फोटक पदार्थ पटकिएको थियो विस्फोट दुई जना सुरक्षा अधिकारी घाइते भएका छन् अमेरिकी स्वतन्त्रता दिवसको समय पारेर आक्रमणको योजना बनाइएको अनुमान गरिएको छ लडाकुहरूले सन् दुई हजार चारमा यही कन्सुलेटमा आक्रमण गर्दा नै नौजनाको मृत्यु भएको थियो बेलायतमा हुने अभ्यास भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीका प्रतिनिधि सहितको छनौट समितिले आउँदो साउन चार गते बेलायतको मार्लेबोन क्रिकेट क्लब एमसीसीसँग हुने खेलका लागि पारस खडकाको कप्तानीमा सोह्र सदस्यीय नेपाली टोली घोषणा गरेको हो आईसीसीका प्रतिनिधि वेंकटपति राजु मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का रहेको छनौट समितिले खेलाड़ी चयन गरेको हो नेपाली टोलीमा उपकप्तान कप्तान ज्ञानेन्द्र मल्ल शक्ति गौशन बसन्त रेग्मी शरद भेषर सोमपाल कामी सागर पुन विनोद भण्डारी र सुभाष खकुरेल परेका छन् यसै कारण यस्तै करण केसी अनिल मण्डल सन्दीप लामिछाने विक्रम शोभ राजु रिजाल र रा राजेश पुलामी मगर पनि टोलीमा परेका छन् <onu> रकुपा अमेरिकाको फाइनलमा चीनसँग पराजित भए लगत्तै अर्जेन्टिनी स्टार खेलाड़ी लियोन। लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि निराश भएका प्रशंसकहरूका लागि खुशीको खबर आएको छ अर्जेन्टिनाबाट प्रकाशित हुने ला नेसन अखबारका अनुसार मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सहभागिता जारी राख्ने भएका छन् आगामी नोभेम्बरबाट हुने विश्वकप क्वालिफाई चरणका खेलमा उनी अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा उत्रिने भएका छन् अर्जेन्टिनी टीमकै पूर्व सदस्यलाई उद्धत गर्दै सो अखबारले मेसी पुनराष्ट्रिय टिममा फर्किने दावी गरेको हो आगामी सेप्टे, सेप्टेम्बर र अक्टोबरमा हुने खेलमा भने उनी नखेल्ने जनाएको छ तर नोभेम्बरदेखि मेसीले अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा आफ्नो कला देखाउने सो अखबारले दावी गरेको छ मेसीलाई सन्यासको निर्णय फिर्ता लिन अर्जेन्टिनाका राष्ट्रपति महान फुटबलर टियागो म्याराडोना मेसीका सहकर्मी लगायत लाखौं शुभचिन्तकहरूले बाढी पहिरोको जोखिम टाढ़ले गरी तयारी गर्न सरकारलाई निर्देशन नेपाल भारत प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौँमा शुरू वहानामा पञ्चेश्वर जलविद्युत परियोजना टार्दै महाकालीपूल गरिए आवागमन बन्द आज साँझदेखि मात्रै खुल्ने भारतमा आतंकवादी हमलाको खतरा युरोपमा जस्तै हमला गर्न अलकायदाको निर्देशन र बेलायतमा हुने अभ्यास भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा फुटबलर मेची पुनराष्ट्रिय टिममा फर्कने हौस् त समाचार सर्वर गर्नुभएकोमा तपाईँ र प्राविधिक सहयोगी दिलदीप यसलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहेका बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजीको युनिटी खबर सुन्न सक्नुहुनेछ